सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच चा इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ नौ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल शुरू हुनेछ ती प्रतिवेदन हिजोको बैठकमा पेश भएका हुन् राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने संगठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर तयार पारिएका हुन् तर विधानमा पार्टीका स्थायी कमिटी पोलिट ब्यूरो में उम्मीदवार होना वरिष्ठता आधार बनाने की सब्य मैंने आज तयार तैयार आज थप छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिनुभएको छ बैठकका लागि महाधिवेशनको समीक्षा महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन केन्द्रीय कमिटिको बैठक सञ्चालन कार्यविधि तथा आचार संहिता निर्माण पोलिट ब्युरो तथा स्थायी कमिटिको निर्वाचन केन्द्रीय कमिटिका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादा क्रम निर्धारण कार्यविभाजन कार्ययोजना राष्ट्रिय राजनीति परिस्थितिको समीक्षा सरकार संविधान सभा तथा व्यवस्थापिका संसदको काम लगायत कार्यसूची तय भएको छैक आज पार्टीको विवाद मिलाउन एकीकृत मा एक एक माओवादीको बैठक आज पनि बस्दैछ दिउँसो बस्ने स्थायी सा। समितिको बैठक मार्फत सहमतिको प्रयास खोजिनेछ पार्टीभित्रको अन्तरसंघर्षका कारण संविधान निर्माणमा असर पर्ने भन्दै वैचारिक एकता कायम गरेर जाने निर्णय भएको छ पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो बसेको वैचारिक विवाह समाधान समितिको बैठकमा सहमति हुन नसकेपछि आज स्थायी समितिको बैठक बस्न लागेको हो उपाध्यक्ष नानकाजी श्रेष्ठले बैठक पार्टी कार्यालयमा बस्ने हिजो तय भए पनि आज समय र ठाउँबारे भने छलफल भइरहेको बताउनु भएको छ व्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी छ आज पनि मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ विनियोजन विधेयक दुई हजार एकात्तरको विभिन्न शीर्षकहरूमाथि सुरु भएको छलफल अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शिक्षा मन्त्रालय र वन तथा भू संरक्षण मन्त्रालयको विभिन्न शीर्षकमाथि हिजो पनि छलफल भएको थियो आज अर्थ लगायतका अरू मन्त्रालयमा छलफल हुने संसद सचिवालयले जनाएको छ इबोला भाइरसको महामारी फित्र नदिन स्वास्थ्य मन्त्रालय गृह कार्यमा जुटेको छ निरोधात्मक कार्यक्रम सञ्चालनको तयारी र रोग विरुद्धको रणनीति बनाउनका लागि आज दिउँसो स्वास्थ्य मन्त्रालयमा सरकारवाला निकायबीच बैठक बसी आवश्यक निर्णय गर्ने तयारी गरेको छ हिजो मन्त्री परिषद कार्यालयका सचिवसहितको का उच्चस्तरीय बैठकले विमानस्थलमा हेल्थ डेस्क स्थापना शङ्कास्पद बिरामीको छुट्टै उपचार व्यवस्था लगायतका निर्णय गरेको थियो सरकारले व्यक्तिगत रूपमा नै सुरक्षात्मक उपाय अपनाउनु पर्नेमा पनि विशेष जोड दिएको छ शङ्कास्पद लक्षण देखिएका बिरामी आफैले विशेष सतर्कता अपनाउनु गरी सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ अमेरिकाले इराकमा थप सैनिक सल्लाहकार पठाएको छ रक्षा मन्त्री चकहेगलले उत्तरी इराक कुर्दी क्षेत्रमा एक सय तिसजना सैन्य सल्लाहकारको समूह पठाएको जानकारी दिनुभएको छ अमेरिकाले यसअघि पनि सैनिक सल्लाहकार इराक पठाएको थियो यो सैन्य समूह इराकको द्वन्दग्रस्त क्षेत्रमा प्रत्यक्ष सङ्घर्षमा सहभागी नहुने र कुन ठाउँमा सहयोग अत्यावश्यक छ भन्ने विषयमा सूचना र जानकारी उपलब्ध गराउने तथा मानवीय सहायताका काममा संलग्न रहने रक्षा मन्त्रालयले स्पष्ट पारेको छ आइएस लडाकुको हिंसात्मक गतिविधि रोक्न र सिन्जार क्षेत्रमा चलिरहेको सङ्घर्षका कारण प्रभावित इराकीलाई सहयोग पुर्याउन थप उपायको खोजी जारी राख्ने रक्षा अधिकारीहरूको भनाइ छ यस लडाकुसँग कुर्दीस फौजको सङ्घर्ष तथा इस्लामिक लडाकुको धम्कीका कारण भागेका हजारौँ मानिस चिन्जार पहाडी इलाकामा निकै जोखिमपूर्ण अवस्थामा रहेको र उनीहरूलाई जीवन रक्षाका लागि सहायता अत्यावश्यक रहेको राष्ट्रसङ्घले रह जनाएको छ स्पेनिस क्लब रियल म्याड्रिडले युएफआ सुपर कप उपाधि फुटबलको उपाधि जितेको छ टोनी क्रुस र जेम्स रोड्रिजले डेब्यू गरेको खेलमा युरोपा लिग च्याम्पियन सेभिल्लालाई दुई शून्यले हराउँदै रियलले उपाधि जितेको हो रियलको जितमा दुवै गोल सेभिल्लालाई दुई शून्यले हराउँदै दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका हुन् यस्तै प्रिसिजन मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेड पनि विजयी भएका छन् चेल्सीले स्पेनिस क्लब रियल सोसिडालाई दुई ले हरायो चेल्सीको जितमा दुवै गोल डिएगो कोस्टाले गरे यस्तै म्यानुले स्पेनिस क्लब भ्यालेन्सियालाई दुई एकले हराएको छ म्यानुका लागि ड्यारेन फेलेचर र माउरोनी फेलिनीले एक एक गोल गरेका हुन् भ्यालेन्सियाका लागि सान्तोना गोल रोड्रिगोले फर्काएका थिएका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनितामस्कार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 मल्टी लर्निंग म्याद, रह, टेस्ट ज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंगी खैर चार पर्सा नारायणी डेवलपमेंट बैंक मोबाइल अंठानबे चार बावन छया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 सिनु हजुर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 सम्पर्कमा चार एकाउन्न साठी छ सय अन्ठानब्बे शून्य छपन्न पाँच साठी अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश भ्याउनु भएछ है घर बनाएर त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 पुझूर्णुपन्ट मुल्ले मा घराइसे बिदुकिय सामान हरु पाइने बिश्वासिलो ठाउस्त्री डिजिटल ओल्ड रत्नगर्दुई टाडी बजार टाडी चौतरासंगे फोन नमर 056-5-3-3-5-6-6-6-6-6-6-6-7-7-8-1 मेरो आपने सान छा, मेरो आपने स्टाइ